रेडियो थाह संचार उनान्सय दशमलव चार मेगा हर्ज काठमाडौँ थाह सञ्चार र थाह सञ्चार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई शून्यलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले साहित्यकार नारायण ढकालको पछिल्लो उपन्यास हजार माइलको बाटो सुनाइरहेका छौ आफ्ना अघिल्ला अघिल्ला उपन्यासमा जस्तै यो उपन्यासमा पनि लेखक ढकालले काठमाण्डु वरपरको सेटिङमा कथा बुन्नु छ हजार मईल को बाटो एटा सामाजिक राजनीतिक उपन्यास हो जनयुद्ध को पृष्ठभूमि में लेकिन यह देखे में हमी देखे भोग मत्र होना कतिपय पात्र हमीर आपू स्वयं को प्रतिबिंब भेट सकता उपन्यास उपन्यासकारले मूल पात्र धीरेन्द्रलाई माध्यम बनाएर कथा बुन्नु भएको छ बामपन्थी राजनीतिसँग नजिकिँदै गएको धीरेन्द्र गाउँ नजिकैको विद्यालयमा हेडमास्टर बनेको छ पञ्चायतकालमा लुकी लुकी राजनीति गर्दै हिँड्नु अवश्य सजिलो थिएन तर धीरेन्द्रले कसैगरी सन्तुलन मिलाइराखेको देखिन्छ धीरेन्द्रको जीवन अब कसरी अघि बढला त शून्यलाई सुनकोमालामा प्रस्तुत छ उपन्यास हजार माइलको बाटोको आठौं भाग धीरेन्द्र दुई हजार अड़तीस उन्चालीस साल को शत्र देखी। को को को को के शैक्षिक सत्रदी प्रधान अध्यापक बनाने निर्णय थी शिक्षा ऐन को संशोधन पच्चीस सहयोग समिति संचालक समिति बनेक नि उस कर शिक्षा कार्यालय पत्र पठाई थी को भोलिपल्ट अनुमोदन पत्र आईहाल यह सब चाँजो पांजो हरिशरण कुके मिला थी इसकी उसमिक तह में स्थायी करापनी उनको ठूल योगदान थी उनकेन्द्र को प्रहरी रिपोर्ट राो अनेक कसरत कर चरित्र बुझन पठाइक चिट्ठी बौद्ध थाना में आयोग तर बौध थाना गांव तीर नपठाई सोझ मथि लेख राजदी छविम प्रयोग धीरेन्द्र हरिहर तीर्थ को जोगीटार स्कूल में अंग्रेजी पढ़ाथ सातदी दश कक्षा तर प्रधान अध्यापक भएपछि उसले आफ्ना लागि नौ र दश कक्षामा दुईवटा अङ्ग्रेजी कक्षा मात्र राखेको थियो स्कुलको प्रशासन हिसाब किताब शिक्षा कार्यालय र मन्त्रालयमा जानुपर्ने हुँदा ती दुई कक्षामा पनि समय समयमा पढाउन पाइन्नथ्यो स्कुलमा कुनै शिक्षक नआउँदा उसका कक्षाहरू खाली हुन्थे र त्यस्तो खाली कक्षाका निम्ति जगेडा शिक्षकको आवश्यक्ता पर्दथ्यो बाहिरको काम नहुँदा र स्कुलमा भएका बेला उसले आफै पनि त्यस्ता कक्षाहरूमा पढाउनु पर्दथ्यो त्यस दिन देव देवनारायण ढकाल बिदा बसेका थिए दोस्रो घण्टी भर्खरै शुरू भएको थियो उनको चार कक्षामा सामाजिक शिक्षाको पालो थियो धेरैन्द्र त्यहाँ सकेसम्म अरू शिक्षक पठाउन चाहन्थ्यो तर जगेर एकजना पनि थिएनन् त्यसैले ऊ आफैले त्यहाँ जानुपर्ने भयो स्कूल भवन को तल्लो तलाक सब भागर को छेव को कोठा चार कक्षा थी कक्षा में सैंतीस विद्यार्थी थी दिन हाजिर भाई संख्या जमा चौतीस थी जिसमें केटी एक्काईस जना सर विद्यालय में केटा भागी को संख्या बड़ी को एक कारण थी अदिकंश अभिभावक छोरा भर्खर भर्खर खुले निजी स्कूल में भर्ना करने प्रवृत्ति अभिभावकहरू छोरीहरूको शिक्षामा त्यति मात्र ध्यान दिन्थे जतिले उनीहरूको विवाहका लागि योग्यता पुग्दथ्यो त्यसैले अभिभावकहरू छोरीलाई कम शुल्क लाग्ने लाग सरकारी स्कुलमा पढाउँथे र एसएलसी दिएपछि योग्यता पुग्यो भनेर विवाह गरिदिन्थे निजी स्कुलमा अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ र त्यसबाट छोराको भविष्य बन्छ भन्ने प्रचारले अभिभावकहरू छोरालाई मात्र त्यता पठाउँथे छोरा र छोरीका माझमा गरिने यस किसिमको विभेद धीरेन्द्रलाई मन पर्दैनथ्यो उसले कतिपय अभिभावकलाई सम्झाउन खोजेको पनि थियो तर ती उल्टे उसित रिसाएका थिए धीरेन्द्र कक्षाको ढोकाबाट भित्र छिर्न साथ सबै विद्यार्थी उठेर साझा स्वरमा कराए गुड मर्निङ सर भन्दै धेरै सोध्यो सामाजिक शिक्षामा के पर्दैछौ त पाठ सात सरले भन्यो पाठ सात पाठ सातमा के छ भन त पाठ सातमा हाम्रा छिमेकीहरू सर ल ल ठिक छ एकछिन तिमीहरू आवाज निकालेर किताब पढ है त पाठ सात हाम्रा छिमेकीहरू त्यसपछि म एउटा रमाइलो कथा सुनाउँछु तिमीहरूलाई सबै उत्साहका साथ हस् सर भनेर कराए ल सुरु गरी त्यसपछि केटाकेटीहरूले करिब दस मिनेट जति टाउको हल्लाइ हल्लै हाम्रा छिमेकीहरू शीर्षकको पाठ सस्वर पढे त्यसपछि धीरेन्द्रले सबैलाई पढ्नबाट रोक्न हातमा लिएको सानो लट्ठी ब्ल्याकबोर्डमा बजारेर भन्यो अरू सबैजना त चुप लागे तर पछाडि बेन्चको एउटा केटो रोकिएन उसले अरू साथीले वाचन गर्न रोके भन्ने पनि थाहा नपाए जस्तो गरी पढी नै राख्यो ऊ के पढिरहेको थियो भने धीरेन्द्रले टाढाबाट बुझ्न सकेन कक्षामा उसको गुनगुन बाहेक अर्को आवाज थिएन धीरेन्द्र नजिकै गयो र कान थापेर उसलाई सुन्यो उसले पल्टाएको पानामा हाम्रा छिमेकीहरू भन्ने पाठ थिएन ऊ किताबको बीचतिरको कुनै पृष्ठमा थियो र उसको वाचन त्यस पृष्ठको कहाँनिर पुग्यो भन्ने पनि धीरेन्द्रले बुझ्न सकेन केटो पुरै किताबमा घोप्टिएको थियो धीरेन्द्र नजिकै जाँदा पनि उसले चाल पाएन धीरेन्द्रले कान थापेर उसको आवाज ठम्म्याउने प्रयास गर्यो ऊ त लगातार दुई शब्द मात्र दोहोऱ्याएर बसिरहेको रहेछ मानु त्यो महत्वपूर्ण मन्त्र पाठ थियो ऊ भनिरहेको थियो के पढ्दैछ धीरेन्द्रले ठुलो स्वरले कक्षातिर सबैलाई हेर्दै भन्यो धीरेन्द्रको आवाज सुनेर त्यस केटो बाहेक अरू सबै विद्यार्थी भनेर कराइरहेको विद्यार्थी पनि चुप लाग्यो तर उसको अनुहार अझै किताबमै घप्टिएको थियो के पढा हो, हो यसले धेरैन्द्रले फेरि सोध्यो सर यो दिलबहादुरलाई पढ्न आउँदैन सर हो सरकार दिल को को को उसले पहिलो चार कक्षा पुगेको एउटा विद्यार्थीले क ख नै चिन्दैन थियो र दोस्रो केटोको अनुहार ठ्याक्कै के धीरेन्द्रका बायो उसका बा अर्थात् आनन्दपुर गाउँ पञ्चायतका सुनाम धन्य प्रधान पञ्च नरेन्द्रनाथ अधिकारी प्रधान अध्यापक भएको तिन महिना पनि नपुग्दै धीरेन्द्रले यस प्रकारको शैक्षिक र सामाजिक दुर्घटनाको सामना गर्नु परेको थियो दिलबहादुर विश्वकर्मा उसको नाम रहेछ दिलबहादुरको अनुहार देख्न साथ धीरेन्द्रको दिमागी सन्तुलन खलबलियो कुनै पनि हिसाबले असम्भव देखिने यस विषयले उसको गिधि रिँगायो होइन कसरी यस्तो सम्भव भयो स्कुलको शिक्षा अनि दिलबहादुरको अनुहार मानिसहरू भन्थे धीरेन्द्र र उसका बाको अनुहारमा मिल्ने केही कुरा पनि छैन अझ उसका छिमेकीहरू त के, के पनि भन्थे भने उसको अनुहार एतापट्टी बाको वंशवृक्षतिर नमिलेर मावली ढुङ्गेल खलकतिर गएको छ उठ्याक्कै आफ्ना मामाहरू जस्तो देखिन्छ घुम्रिएको कपाल चुच्चो नाक र ख्याउटे अनुहार सबै ढुङ्गेल मामाहरूसँग मिल्छन् तर दिल बहादुर विश्वकर्मा कसरी उसका भाको ठ्याक्कै बोन्साई संस्करण भयो प्रकृतिले के रहस्य लुगाएको छ यसमा त्यस घटनापछि उसले अघि सुनाउँछु भनेको कथा सुनाउन सकेन उसले भन्यो ल अब आज भइयो आजको सट्टा म तिमीहरूलाई अर्को पटक दुईटा कथा सुना एकैचोटि हुन्छ विद्यार्थीहरू निराश देखिए तर उसले दिलबहादुरसित गरेको प्रश्नोत्तरले उनीहरूको ध्यान मोडियो अनि दिलबहादुर तिमी कहाँ बस्छौ भन त दिलबहादुरको वाक्य फुटेन उसका आँखा अझै भुइँतिरे सुचिएका थिए यो सर यहीँ जोगिटारमा बस्छ सर एउटाले भन्यो अनि सर थाहा छ यिनीहरू था? त सुकुमवासी हुन् सुकुम्बासी अर्कोले थप्यो ल अब दिलबहादुर तिमी आफै बोला त मैले तिम्रो साथीहरूलाई सोधा होइन नि तिम्रो परिवारमा को को छन् जना छन् भन त ल दिलबहादुरले फेरि पनि उत्तर दिएन यस प्रश्नको उत्तर अरूलाई थाहा थिएन ल न डराउ न न डराउ तिम्रो केही गल्ती त छैन तिमीलाई कसले के गर्छ भन त ल भन न डराइकन भन परिवारमा को को छन् भन त सर आमा दुइटी बहिनी र म छौँ सर अनि बा छैन नि दिलबहादुर पा छैन सर विदेश कका छन् विदेश विदेश कहाँ गएको छन् भन त कलकत्ता सर ल ल ठिक छ तिमीलाई केही पनि हुन्न दिलबहादुर तिमी न डराउ न म छु त तिम्रो साथमा आज छुट्टी भएपछि तिमी मेरो अफिसमा आऊ अनि मलाई भेटेर मात्र घर जानु नि आज हुन्छ ल दिलबहादुरले स्वीकृतिमा मुन्टु हल्लायो उसको अनुहार अपराध गरेपछि पक्रिएको मानिसको जस्तो भएको थियो धीरेन्द्र फेरि अरू विद्यार्थीलाई हाम्रा छिमेकीहरू पाठ कराएर पढाइ भन्दै कक्षाबाट निस्कियो भित्र पसेर उसले दराजबाट सूचना लेख्ने रजिस्टर कापी झेक्यो र चार बजे स्कुल छुटेपछि शिक्षक स्टाफहरूको आकस्मिक बैठक बस्ने बेहोरा लेख्यो बैठकको कार्यसूचीमा लेखियो दिलबहादुर विश्वकर्मा त्यसपछि उसले पाले विष्णुबहादुर श्रेष्ठलाई डाकेर रजिस्टर दियो र कक्षामा रहेका शिक्षकहरूलाई सही गराएर ल्याउन अहरायो कापी लिएर विष्णुबहादुर कक्षा कोठातिर हिँडी पनि हाले स्कुल छुट्टी भएपछि दिलबहादुर अँध्यारो मुख पार्दै दे धीरेन्द्रको कार्यकक्षको ढोकामा उभियो उसको अनुहारमा कालो बादलको छाया थियो उसलाई धीरेन्द्रले शिरदेखि पाहुसम्म हेर्यो बाहुला उद्रेको कमेज र त्यस्तै रङको कुहिले नीलो रङको स्कुल युनिफर्म उसको कागमा सुतीको मैलो ढोला झुन्डिएको थियो धीरेन्द्रले लगातार उसको अनुहारमा हेर्यो दुरुस्त उसका बा जस्तै थियो नाक आँखा निधार चिउडो सब बाका जस्तै थिए खाली एउटा बाहेक, कतिसम्म भने सामान्य अवस्थामा उसको हेराई समेत उसको बाको जस्तो थियो अलिअलि कर्के खालको ए दिलबहादुर आयो ला यताउतै ल यहाँ मेचमा बस सरहरू आएपछि तिम्रो विषयमा कुरा हुन्छ यहाँ तिमीलाई अरू केही पनि हुँदैन तिमी खालि सुनेर बस्नु पुरुष छजना पुरुष दुईजना अनुपस्थित रहे नयाँ प्रधान अध्यापक धीरेन्द्रले दिलबहादुर विश्वकर्माको अवस्थाबाट आफ्नो कुरा सुरु गर्यो एउटा दुई र तिन कक्षा हुँदै चारमा पुग्छ तर उसले अक्षर चिनेको हुँदैन के यसले हाम्रो मूल्याङ्कन प्रणालीमा गम्भीर त्रुटि छ भन्ने साबित गर्दैन म दिलबहादुरको कुरा देखेर आज एकदम अतालिया छु हेर्नुहोस् यस्ता विद्यार्थीहरू कति होलान् हाम्रो स्कुलमा हरिशरण सर प्रधान अध्यापकको मेष नजिकै बसेका थिए उनी छटपटी नै थिए अब यसो गरौँ पालै यस विषयमा सबै सर र मिसहरूले आफ्नो र आय राख्दा ठिक हुन्छ कि धीरेन्द्रले भन्यो अब धीरेन्द्र सर दिलबहादुर एउटा अपवाद होला कि धेरेन्द्र सर मलाई त लाग्दैन कि हाम्रो स्कुल यति धेरै कमजोर होला भनेर हरिशरण सरले भने त्यसपछि उनी एकछिन अडिए अनि फेरि बोल्न थाले अब हुनसक्छ हुनसक्छ यसले आफ्नो स्मृति गुमाएको हुनसक्छ कसै कसैले त्यस्तो हुन्छ धीरेन्द्र सर खास गरी एक किसिमको ज्वरो आएपछि कुनै कुनै विद्यार्थीले पुराना सबै कुरा बिर्सिन्छ भन्छन् अनि हरिचरणले दिलबहादुरतिर फर्केर सोधे ए दिलबहादुर भन्नु त तिमी यसबिचमा कुनै ठुलो बिरामी विरामी त्यस्तो के भयो हँ ज्वरो आएको थियो तिमीलाई थाहा छैन सर दिलबहादुरले जवाफ दिए हो अब यो सबै आकाश खेतीको बेरामद हो हेर सर हेर्नुहोस् कुरो बोल्नु हो त अब आकाश हाम्रा तर अरूको आलोचना गर्ने उनको स्वभाव हरिशरण सर उनका नातिदार पनि पढ्थे र पनि उनीहरू बिच बेला बेलामा कटाक्ष चलिरहन्थ्यो आकाश खेती आकाश खेती भने चाहिँ के हो फेरि सर धेरेन्द्रले सोध्यो अब त्यही क्या त सर आकाशलाई खेत मानेर त्यसमा बाली नाली रोप्ने क्या त्यस्तो आकाश खेती मुसु मुसु हाँस्दै रमेश सरले फर्काए अब के भन्नु सर शिक्षकलाई कुनै किसिमको प्रोत्साहन छैन तालिम छैन प्रशिक्षण छैन अनि आर्थिक सुविधामा पनि कहिले ध्यान दिने होइन अनि त्यसपछि के आकाश खेतीमा बरु के हुन्छ त सर प्राथमिक तहकी शिक्षक गौरी देवी खण्काले प्याचा भनिन् उनी पनि रमेश सर चाहिँ मनमा कुरा नराखी बोल्ने स्वभावी थिएन मैले <laughs> त आफ्नो समयमा राम्रै गर्न खोजेका थिएँ हेर्नुहोस् तपाईँहरूले आकाश खेती गर्नुभएको रहेछ त मेरो के दोस्तै नि त्यसमा हरिचारुन सर अलिकति झर्किहे अब हेर्नुहोस् हेर्नुहोस् अब हामी त्यतातिर जाँदै नजाउँ क्या बुझ्नुभयो अहिले यो समस्या देखियो हो समस्या के रहेछ त थाहा पाइयो नि हामीले अरू कमजोरी छन् भने पनि खोजौँ हामीले र समाधानको बाटो पत्ता लगाम यही हो मेरोको त्यसो गर्दा कसो होला प्रधान अध्यापक धीरेन्द्रले भन्यो कुरो स्पष्ट छन् सर हामी हाम्रो विद्यार्थीको सही मूल्याङ्कन गर्छौँ तर हामीले द्या मूल्याङ्कनमा पछि तलमाथि गर्नुभयो हामीले कुनै विद्यार्थीलाई फेल गराएको मूल्याङ्कन दियो भने छौँ तर फागुनमा नयाँ सत्र सुरु हुँदा त्यो विद्यार्थी पास गरेर कक्षा चढायो भने कतिपय हाम्रो स्कुलमा पढ्दै नपढा विद्यार्थी हाम्रो स्कुलबाट आठ कक्षा उत्तीर्ण नगरेको सर्टिफिकेट लिएर पनि गएको हुन्छ यसको त प्रमाणै दिन सक्छु म अनि यो कसरी भयो सर अब तपाईँ त्यो नयाँ हेड सर भएर आउनु भएको छ होइन तर अब पनि यस्तै भइरहने हो भने हामी सबै हेर्नुहोस् आकाश केति नै गरिरहने हो म त अरूको जिम्मा लिन्छौ थिइनँ हेर्नुहोस् तर म विद्यार्थीको ल्यागत नहेरी उसको मुख हेरेर नम्बर दिन्छ रमेश सर है उनको प्रतिवादमा हरिशन सर के बोल्न खोज्दै दे थिए धन्द्रले झगडा नचर्कियोस् भनेर भन्यो अब छोड्नुहोस् न त छोड्नु को गो आरोप प्रत्यारोपतिर नजाउँ के मूल्याङ्कनको एउटा स्पष्ट प्रणाली बनाऊ त्यसमा सबै शिक्षकको बुद्धि उपयोग हुन्छ म लगायत हामी सबैजना त्यही प्रणालीको अधीनमा बसौँ म त त्यसरी काम गर्न तयार छु अब जहाँसम्म हरिशरण कुङ्केल सरले हिजो योगदान गर्नुभएको छ त्यो पनि अतुलनीय छ हेर्नुहोस् हरिहर तीर्थमा एउटा मावि मा हुनहुँदै अर्को खोल्ने आँट गर्नु मन्दनीय कुरा हो मेरो गाउँमा मेरो बा प्रधान भएको पच्चिस वर्ष भयो तर अझै त्यहाँ माध्यमिक स्कुल छैन अब हामी पुरानो अनुभवबाट शिक्षा लिऊँ न त्यसबाट शिक्षा लिएर नयाँ आविष्कारतिर लाग त्यसै बेला पाले विष्णुबहादुरले चिया ल्याएकोले सबैको ध्यान त्यतातिर मरियो अन्त्यमा चिया सुर्क्याउँदै आजको बैठकका तिनवटा निष्कर्ष हुनेछन् एक मूल्याङ्कन प्रणालीलाई व्यवस्थित बनाउने नम्बर दुई प्रत्येक कक्षा शिक्षकले आ आफ्नो जिम्मा रहेका कक्षाका विद्यार्थीको अवस्था पत्ता लगाउन विशेष जाँच पड़ल गर्ने र नम्बर तिन दिलबहादुर विश्वकर्मालाई दिनको एक घन्टा नि ट्युसन पढाउने भन्नुभयो त पहिलो र दोस्रो गुनासम्म शिक्षकहरू त हँसिलै देखिन्थे तेस्रो गुना सुनेपछि सबै निनेहुरा भए धेरैन्द्रले त्यो देखेपछि भन्ने हो तपाईँहरू चिन्ता नगर्नुहोस् न फेरि जम्मा एक महिनाको काम नहो दिलबहादुरलाई एक महिना पढाउने जिम्मेवारी म आफै लिन्छु अहिले उसको दस उमेर दस वर्ष भएको रहेछ उमेरको कारणले पनि छिटो सिक्ला भन्नेमा म विश्वास छु यसमा मेरो आफ्नै अनुभव पनि छ मैले दसैँ दिनमा साहु अक्षर र दुनौटसहित गणितका चार साधारण नियम छिचो ल्याएको दिलबहादुरले सिक्न सकेन भने फेरि मूल्याङ्कन गरेर फेरि समय थपाउँ धीरेन्द्रले यसो भनेपछि शिक्षकहरू फेरि उज्यालिए त्यसपछि उसले दिलबहादुरतिर फर्केर भन्यो ल दिलबहादुर तिमीलाई भोलिदेखि स्कुल छुट्टी हुन साथ मै पढाउँछु भोलि तिमी चार कक्षामा बस्नु अहिले चाहिँ घर गएर हुन्छु है स्टाफ बैठक इसक ने बनियो तर धीरेन्द्र स्कूल बाट फर्क घर आउा बाटोभरी दिल बहादुर के अन्हारे लखेटी राख्यारती सुत पधारो समेत स्पष्ट भारतीय आयो ठक्नाथ दिल बहादुर भोलिपल्ट पनि हेर्दैले सोध्यो ककसलाई दिलबहादुर विश्वकर्माको घर थाहा छ एकै पटक दलिमतिर उठे अब तिमीहरूमध्ये जसले भनाइनु हुन्छ कहाँ छ उसको घर सर जोगीटारको सुकुम्बासी बस्तीमा छ सर त्यसको घर त एउटाले भने हो तिम्रो नाम के हो तिम्रो मेरो नाम अर्जुन मगर हो सर अनि तिम्रो घर पनि कहाँ जोगीटारमै हो सर जोगीटार कहाँनिर छ भन त त्यही सुकुम्बासी टोलमै हो सर दीर्बहादुरको सँगै ल राम्रो के त त्यसो भए आज छुट्टी भएपछि पिर मुझे मिल सर, मिल चार। को मुख्य बस्ती संगीटारोल छाप्रा थी है। तीन जैसी बाउन, एक मगर र एक घर सब गरीबी का कारण पहाड़ झार झा सपना थी दिल बहादुर पुच्छर में रहे डोलको एउटा किनारमा सानो खहरी थियो र अर्कापट्टि सरकारी पर्ती थियो त्यही पर्तीमा हरिहर तीर्थका प्रधान पञ्चले केही दस्तुर लिएर छाप्रा बनाउने अनुमति दिएका थिए त्यस विषयमा गाउँ पञ्चायतको बोर्ड बैठकले पनि निर्णय गरेको थियो कि भविष्यमा नाप आउँदा अहिले बसेका पाँच घर सुकुम्बासीलाई आधा आधा रोपनीका दरले घडेरी दिलाउन सिफारिस गरिनेछ जग्गा प्रदान वा प्राप्त गर्ने त्यो तरिका अवैधानिक तरिका थियो तर गाउँ पञ्चायतको निर्णय र समाजले आपत्ति नजनाएपछि त्यो सुकुम्बासी बस्ती हरिहरीर्थ पञ्चायतको हिस्सा बनेको थिए त्यहाँ अठार वर्ष उमेर पुगेका एघार जना थिए जसलाई प्रधान पञ्च बाबुराम पुचीमा दर्ता गराएका थिए प्रधान पञ्च आत्मविश्वास थियो कि ती एघार मत उनको खल्थीका मत हुन् हरिहर तीर्थ गाउँमा मतदाता भए पनि उनीहरूले नेपालको नागरिकताको प्रमाण पत्र भने पाउन सकेका थिएनन् ना। नागरिकता पाउन जग्गा जमेन र बाबुको नागरिकता हुनु पर्थ्यो त्यस्तो कुनै प्रमाण उनीहरूसँग ना। नागरिकताको प्रमाण पत्र नभएकोले विद्युत प्राधिकरणले उनीहरूलाई मिटर जडान गर्न पनि दिएको थिएन त्यसैले गाउँमा सबैतिर भर्खरै बिजुली आए पनि यस भागमा भने अझै टोकीको उज्यालोमा जीवन चल्थ्यो अर्जुन मगरले धीरेन्द्रको घरसम्म पुर्याएर छोड्यो दिलबहादुरको घरका भित्ता बाँसका फाटाले बारेका र हिलो टाँसिएका थिए छानामा मट्टितको टिन काली का का र छाप्रोको लम्बाइ जत्रै पिँढी थियो त्यसको अगाडि सानो आँगन र आँगन अगाडि जुठ्यान थियो घरमा पस्ने एउटा ढोका थियो तर झ्याल कतै थिएन बजारमा पाइने सस्तो सुलिस पातालाई काठको चौकोसमा ठोकेर बनेको ढोकासँग च्याउँदै छेउबाट एउटा मैला आवाज आयो भित्रको आधा उज्यालो र आधा अन्धारोमा धीरेन्द्रले सुन्तलाई चिन्न सकेन बिलबहादुर विश्वकर्मा ना ना उसको उसको उसको उसको तो तो तो के पऱ्यो हजुर अरे घरै छ त दिलबहादुर घर आँ त छैन हजुर के पढेर उसलाई खोल्नुभएको त नि भनेको म उसको स्कुलको हेडमास्टर तिन दिन भयो पढ्नै आएको छैन कतै बिरामी सिरामी पर्यो कि मलाई बुझ्नु भनेर आको भएन बिरामी पऱ्यो होइन हिजो त त्यो गनलेचा कारखाना काम गर्नु जानु थाल्यो तर के समयमा आउँछ कि नौ पाँचको ड्युटी भन्दै गरी त्यति भनेर उनी ठडिन् र पिन्त खुस्केको थोत्रो मुढा बोकेर बाहिर आइन् मुढा आँगनमा राखेपछि दुई हात जोडेर नमस्कार गर्दै भनिन् भन्नुहोस् <laughs> हेर् हामी गरिबको व्यवस्था यस्तै छ कि सुन्तलीले धीरेन्द्रलाई देख्न साथ स्पष्ट चिनिसकेकी थिइन् तर उनले त्यस्तो भावलाई जबरजस्ती भित्रभित्र दबाइन् उनको अनुहार देखेपछि धेरैन्द्रलाई पनि कतै चिने चिने जस्तो लाग्यो तर कहाँ र कहिले चिनेको दिमागमा कुनै प्रष्ट चित्र बनेन यो केता मनको तनाव र जीवनको उपापोहले उसको स्मरण शक्ति कमजोर भएको थियो नत्र एक समय आफ्नै घरमा काम गर्न बसेकी सुन्त कसरी बिर्सन्थ्यो सुली अहिले उमेरमा बत्तीस चौतिस जतिकी देखिन्थिन् उनले छेटको मैलो गुन्यौ र खद्दरको चोलो लगाएकी थिइन् पहेँला र छिचरा दाँत हड्डी उठेको कंचट तथा सुकेका गाला हेर्दा उनी अझ त्योभन्दा बढी उमेर किपो हुनकी झैँ पनि लाग्थ्यो उनको अनुहार गहुँ गोरो पनि त्यहाँ कुनै हिस्सी थिएन भुकलुक्क उठेको नाक नाकमा भएको सुनको फुलीले पनि उनको अनुहारमा निखार ल्याउनुको सट्टा बद्ध देखिएको थियो उनी असमयमै बुढ्यौली थिल अवस्थामा उनलाई चिन्न <laughs> त्यही बीच भित्र रहेका उनका भन्टाङ भन्टुङ दुइटा छोराछोरी नाकमा सिङ्गार बोकेर ढोकामा आए र उतिर चिहाउन थाले छोरी तपाईँका भए सर एउटी तिनकी भाइ अर्की चाकी सर कालोले घिच्याउन नसकेका नै उनले भित्रैबाट चाहिँ भाग दि अनि यिनीका बा चाहिँ खै के कुरो गर्नु सर धेरै वर्ष भयो सर केही अत्तो पत्तो नै अनि दिलबहादुरले त कलकत्तामा छन् बा भन्थ्यो त हुन् पहिले उनी त कलकत्तै भन्थे तर सपना नि नदेखेँ त्यो ठाउँ यो भाउसागर होला कि खै विश्वास नै अर्दिन्छ सर अब कलकत्ता त छ नि क्यान नहुनु त्यो सहर कुनै समयमा भारतको राजधानी थियो निकै पुरानो सहर हेर्नुहोस् धेरै नेपालीहरू त्यहाँ काम गर्न गएका छन् अनि सर पनि कलकत्ता जानुभएको छ त अब छ त छैन तै पनि किताबहरू म पढेका छु के सहरको कुरा छ धेरैन्द्रले फाने हो जेलबहादुरको भाती ठुलो सहरमा त हरा गेन् मर्या कि कोने खबर खबर के बहिनी छैन सर कलकत्ता गएको भन्छन् आधा घन्टा जति कुरेपछि दिलबहादुर आइपुग्यो ऊ निकै थाके जस्तो देखिन्थ्यो उसले लजाउँदै धीरेन्द्रलाई नमस्कार गर्यो नमस्कार स्कुल किन्न आएको दिन दिलबहादुर झन् त्यत्रो कुरो गरे होइन धीरेन्द्रले कुनै भूमिका नबाधिकन सोध्यो दिलबहादुर पिँढीमा थछक्क बस्यो र भन्यो सर अब म त पढ्दिनँ कि के अरे सर अब त कामीको छोरा निधारा पढ्ने भाग्य लेखेर रहन्छ भन्नु त दस वर्षको दिलबहादुरले पाएको मान्छे चाहिँ बोल्यो उसको लवज पनि सुन्तको भन्दा धेरै फरक सुनियो होइन होइन त्यसो नगर दिलबहादुर म तिम्रो कुनै पनि समस्यामा सहयोग गर्न तयार छु कुरो बुझेनौ धेन्द्रले फान्यो हो अब होइन सर मैले यहाँ आमा र लागि पनि काम गर्नै पर्ने भयो सर सुखै पाइएन यसो गरेँ अब जीविकाकै त्यस्तो समस्या छ भने बिहान र स्कुलकै काम गर स्कुलको सरसफाइ गर बगैँचामा काम गर भलैँचा कारखाना पाउने जति पैसा म पनि त्यसलाई दिँबाट तर फेरि तिमी अझै बालकै छौ हेर तिमीलाई काम लगाउनु कानुनले अपराध बन्छ तिम्रो सट्टा कुरो तिम्री आमा आएर काम गरिदिएदेखि अलिक जाती हुन्थ्यो हेर सबै कुरो मिल्थ्यो यी भन्छौ त्यसै बेला दिलबहादुरकी आमा भित्रबाट आइन् र फाँदिन् आमै स्कुलमा आम बढाएर कुडार गर्ने काम पायो भने त मैले निस्किनु लाइन सर मलाई पनि सर यसको पढाइ तोर्न मन छैन सर कति पनि छैन ल कुरो मिल्दै अहिले त्यसो भए बाहद तिमी भोलिदेखि स्कुल आऊ हेर स्कुल हरेक दिन एक दुई घन्टा म तिमीलाई पढाऊ भा चारको अन्तिम परीक्षा आउनु अहिले चार महिना बाँकी छ चारमा राम्रोसित पास गराउने अबको जिम्मेवारी मेरो भयो तिमीलाई बुझ्यो बुझेन बुझे हुन्छ भन्न ल भोलिदेखि नै स्कुल जात व सर कस्तो छ गलैँचा कारखानाले पनि केटी भनेर पैसै दिँदैन यत्ति दिन्छ बरु दिन म चाहिँ कहिलेबाट काम गर्न आउँछ सर तपाईँ भोलिदेखि आउनुभयो हुन्छ साँच्ची तपाईँको पुरानो घर कहाँ अरे भन्नुहोस् त हामी पर्वतको देवीथानबाट आएको हुन्छ एघार वर्ष लगायो एघार वर्ष भयो है त्यसो भए दिलबहादुर चाहिँ यहीँ आएर जन्मिआर छ हुन्छ मर अभाग यहीँ आएपछि जन्मिआ सुस्केर हाल्दै उनी बाहिर आइन् र भानिन् साँझ पनि पर्न लाग्छ कि भित्रै बसन भो भित्र नबसम् अब म जान्छु भोलिदेखि दिलबहादुरलाई उही समयमा स्कुल पठाउनु होला अनि तपाईँ पनि बिहानै आठै बजीतिर आउनुहोस् म पनि आइपुग्छु पाली छन् विष्णुबहादुर श्रेष्ठ उसले अलिअलि काम सिकाइदिन्छ तपाईँहरूलाई उहाँ एकजनालाई उसलाई पनि काम भ्याइन भ्याइ छ तपाईँ होला त्यसलाई पनि जय होस् जय होस् हेर् सरको जय होस् सर हाम्रो झुप्रामा आउनुभएको देउतै हुनुहुन्छ सर हजुर त ल भो कर्तव्य हो नि यति अनि अँ अर्को कुरा यी नानीहरू चाहिँ कुन स्कुलमा पढ्छन् सर अनि गरिबका छोरीहरूले त किन पर्नु पर्यो त नि सर अर्काको ओ क्ष्यान त हुन् क्या अरे सर त सुन्तले भनिन् अब त्यसो भन्न भएन नि अब आजको जमानामा पनि छोरा र छोरी त्यसो भन्ने हो त छोरा र छोरी त बराबर हुन् अब भन्नु भएन अब यस्तो भेदभाव चलाउनु हुन्न सुन्तली बोलिन्नन् त्यसपछि धेरैन्द्र उठ्यो उठ्ने बेला फेरि उसले दिलबहादुरको अनुहार हेऱ्यो साँच्चै ऊ नरेन्द्रनाथको फोटोकापी थियो अर्थात काटीकुटी सानो अधिकार अ पूर्ण पूर्णकालीन रक्षा झैँ बाक्लो तुवालो भित्र लडखाइरहेको सूर्य पश्चिमको पहाड़बाट धादिङतिर झर्दै थियो दिनको उष्णता केही मत्थर भएको थियो दिउँसोको तातो हावाका ठाउँमा चिसो बतास चल्न थालेको थियो धीरेन्द्र स्कुलबाट घर फर्किँदै थियो बाटामा उसका बाका स्थायी प्रतिद्वन्दी शिवराम खनाल भेटिहे उनी लगातार सुपारी चपाउँदै थिए उनले आफू साँखुसम्म पुगेर आएको बताए जीवनको यस कालखण्डमा उनी आध्यात्मिक प्रवचक बनेका थिए र धर्मविरूहरूलाई भक्ति ज्ञान र ध्यानको अन्तर सम्बन्ध बताउँदै हिँडेका थिएन साँखुमा शङ्कराचार्यका एकजना अनुयायी सन्त आएका छन् क्या उनी अनुयायी मात्र त कदापि लाग्दैनन् हेर्नुहोस् मलाई उनको जीवनचक्र सुन्दा शङ्कराचार्य झै उनले पनि आठै वर्षमा तपाईँको ज्ञान प्राप्ति गरिसकेका रहेछन् सारा तीर्थहरूको यात्रापछि उनी अहिले शाली नदीमा स्नान गर्न आएका रहेछन् अब ल हेर्नु हाम्रो सनातन धर्म संस्थाले उनको अहिले त्यहाँ सेवा गरिरहेको छ अनि तपाईँ पनि सत्सङ्गमा प्रवचन गर्नुहुन्छ होइन र धेरेन्द्रले सो हो त हाम्रो सनातन धर्म सेवा सङ्घको शाखामा तिनजना प्रवचक छौँ हरेक एकादशीमा हाम्रो जमघट हुन्छ र वर्षमा एकजनाले आठ वा नौपल्ट बोल्ने पालो पर्छ तपाईँको अनि कहाँ कहाँ राजनीति चाहिँ छोड़ छोडिदिनु भयो तपाईँले हाई यस्तो ठाउँमा अब के राजनीति गर्ने तपाईँको मानिसहरूमा चेतना छैन सबै मुडमाथि हेर्नुहोस् विचारलाई भन्दा बेविचारलाई मान्यता दिन्छन् है यो राजनीति भन्ने कुरो अब तपाईँको बालाई मात्र ठ्याक्छ पञ्चायती राजमा जतिपल्ट चुनाव आए त्यति नै पटक अरूलाई अगाडि आउन दिएन नि त शिवरामको यस्तो प्रतिक्रिया सुनेर धेरेन्द्र एकछिन टोहाँ पर्यो शिवराममा आएको यस्तो परिवर्तन उसले सोच्नसम्म पनि नसक्ने विषय थियो समयको यो कस्तो भेल हो जसले मानिसलाई कहिले यो किनार र कहिले अर्को किनारमा हुँदै रहन्छ बरु अब यो राजनीति भन्ने कुरो भयो तिमीहरू जस्तै युवकहरूले गरौ देशलाई आज नवयुवकहरूको खाँचो छ कुरो बुझियो कि खै काका अब हाम्रो देश पनि बद्लिन्छ कि भन्ने लागेको छ काका मलाई खास गरी जन्म सङ्ग्रहपछि मुलुकले अर्को बाटो लिएको चाहिँ लागिरहेछ के अब यो पञ्चायत धेरै रहँदैन काका तुलसीगिरीले जे बनाएछन् नि ठिकै बनाएछन् जस्तो लाग्छ मलाई बालिक मताधिकार र रा राजाको प्रधान नायकत्व एकै ठाउँमा रहन सक्दैनन् भनेर भने नि तिनले ठिक भने तिनले कि जनतामा सार्वभौमिकता सुम्पिनुपर्छ कि राजाको तानासा निरन्तर हुनुपर्छ पञ्चायतले दुई हजार बत्तिस सालमा संविधान संशोधन गरेर आफ्नो निरङ्कुश धर्म अनुरूप ठिक बाटो लिएको थियो पञ्च नेताहरूको छनौट राजाज्ञ अनुसार गाउँ फर्कले गर्ने भनेर रा। तर राजा वीरेन्द्र त्यसमा अडेनन् काउ का। महेन्द्र जस्ता कडा रहिन्छ अनि वीरेन्द्र बाबु एउटा कुरो सोधौँ तिमी राजा वीरेन्द्रको समर्थक हौ र भन भूमिगत कम्युनिस्ट पार्टीमा लागेका भनेर व्यापकै छ गाउँमा अब त्यसो होइन काका अब म कम्युनिस्ट पार्टीमै त छैन काका तर के भन्नुहुन्छ प्रगतिशील विचार चाहिँ मलाई अलिक ठिक लाग्यो अलिक मन पर्यो धीरेन्द्रले अलिकति ढाँटेर भन्यो तापा बाबु हेर लाग्न खुट्टै तानेर लाग्यो के अब आफू चाहिँ आध्यात्मिक बाटामा भए पनि तिमीहरू जस्ता सच्चा भौतिकवादीहरूलाई मेरो पनि समर्थन रहन्छ कुरो बुझ्यौ कि धीरेन्द्रले आफू पार्टीमा छैन भनेर दुई कारणले ठाँदै आएको थियो पहिलो ऊ माध्यमिक विद्यालयको प्रधान अध्यापक थियो एउटा शिक्षकले प्रत्यक्ष राजनीतिमा छु भन्नो कानुन र पेसागत संहिताले मिल्दैनथ्यो र दोस्रो पञ्चायती शासन राजनैतिक पार्टीहरूप्रति यति असहिष्ण थियो उसले पार्टीमा छु भन्ना साथ राज त्यसैले कुरा एउटा र वास्तविकता अर्कै थिए हो केही समयदेखि ऊ मार्क्सवादी लेनवादी पार्टीको जिल्ला कमिटीमा थिए हो भूमिगत बैठकहरूमा भाग त लिन्थ्यो तर खुल्ला रूपमा चाहिँ पार्टीमा छु भनेर बोल्दैन थियो आज मेरो पेट फेरि यति खराब भएको छ तार पखाला चलेर अब फुर्सद छ भने एकैछिन पर्खे आइहालौँ शिवराम जनै कानमा सिउरिँदै खोल्छा झहरे धेरेन्द्र पुरानो समयको कुरा सम्झिँदै धेरैन्द्र वामपन्थी विचारतिर आकर्षित भएको एउटा पुरानो प्रसङ्ग छ यहाँ दुई हजार बत्तीस सालको विद्यार्थी आन्दोलनताका हेमबहादुर शाहसित संयोगवशको भेट भएको थियो हेमबहादुर लगभग उसकै उमेरको थियो हेम बहादुर को अनुहार के प्रकार हिंसले खाई जस्तु रंग मुख में डंडीफोर का अनगिनती दाग थे गोलो गोलो मुहार उसले सफा कमेज रगा कपाल को जस्तो ब्रुसली जो छोटे शाला खालाई हेमबहादुर पनि त्रिचन्द्र कलेजमा बिए पढ्दै थियो ऊ त्यहाँ धीरेन्द्रभन्दा एक वर्षपछिको ब्यासमा भर्ना भएको रहेछ सदनको चुनाव बहिष्कार गरौं भन्ने नारा लिएर हेमबहादुरले प्रत्येक कक्षामा भाषण गर्दै आएको थियो धीरेन्द्रको कक्षामा पसेर पनि उसले यही कुरा राख्यो यो सरकार स्वतन्त्र विद्यार्थी युनियन लागेको प्रतिबन्ध फुक्का गर्न चाहँदैन ऊ सरकारी नियन्त्रणमा सदनको चुनाव गराउन चाहन्छ विद्यार्थीको सङ्गठित हुन पाउने स्वतन्त्रताको विरोधमा मनलेकरणको यो नाङ्गो उदाहरण हो ऊ कक्षामा भाषण सकेर बाहिर निस्केपछि चुरोटको धुवा फुसफुस उडाइरहेको थिए हो पहिलो भेटमै उसले धीरेन्द्रसित परिचय गर्दा भाने हो म एमबहादुर शाह जुम्ला मेरो घर र म मार्क्सवादी हुँ धीरेन्द्रले पनि आफ्नो परिचय दिँदै भाने अनि म धीरेन्द्र अधिकारी म चाहिँ एन्टी म प्रजातन्त्रमा विश्वास गर्छु घर आनन्दपुर काठमाडौँ धीरेन्द्रको जवाफले हेमबहादुर टुहाँ पर्यो तर ऊ बीच के हो उनीहरू दुई बीच कसरी अन्तर्विरोध र एकता उत्पन्न भयो त्यो भन्न सकिन्न किनकि उसले धीरेन्द्रलाई छोड्दै छोडेन चिन्जान भएको पहिलो दिनमै कलै छुटेपछि उसले भेटेर भन्यो सुन धेरै म तिम्रो डेरा हेर्न चाहन्छु हेर धीरेन्द्र त्यति बेला दिल्ली बजारको डेरा छोडेर कमलाक्षी टोलको एउटा महर्जन किसानको घरमा बस्थ्यो हेमबहादुर उसलाई पछ्याउँदै दे त्यस डेरासम्म पुग्यो र एकछिन बसेर पक्ना चोलतिर लाग्यो जहाँ उसको आफ्नो डेरा थियो हेमबहादुर आम जुम्ली जस्तो थिएन जुम्लाका अरूले बोल्ने जस्तो नेपाली नबोली ऊ यताको नेपाली बोल्थ्यो भेट भएपछि दुवै लामो बहस चल्थ्यो सधैँ धीरेन्द्र प्रजातन्त्र र हेमबहादुर साम्यवादका पक्षमा हुन्थे बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वाचनबाट देश नफर्केसम्म धीरेन्द्रले हेमबहादुरको प्रतिवाद गरिराख्यो उसलाई प्रजातन्त्रवादले मोहनी लगाएको थियो यसमा कपिल प्रधानको जति प्रभाव थियो वसन्त राजको पनि उत्तिकै थियो जीवनमा आएका धेरै मानिसमध्ये वसन्त राज उसका आदर्श थिए अब धीरेन्द्र यो प्रजातन्त्र भनेको हेर अमूर्त कुरा हो तिमी जेललाई प्रजातन्त्र भन्छौ नि त्यो पुँजीपतिको प्रजातन्त्र हो आम मानिसलाई त त्यहाँ कुनै ठाउँ छैन सबै मूल्य मान्यता र सम्बन्धहरू पुँजीको तानासाईबाट निर्धारित हुन्छन् मुख्य कुरा के हो त भन्दा वर्गलाई बुझ्नुपर्छ समाज वर्गमा विभाजित छ मार्क्सले भनेका छन् आजसम्मको इतिहास वर्ग सङ्घर्षको इतिहास हो त्यसैले प्रजातन्त्र पनि वर्गीय हुन्छ तिमी कुन वर्गको प्रजातन्त्रको पक्षमा छौ धेर हेम बहादुर ने उसके भादा कता हो कता धीरे पढ़े थी विश्व इतिहास कला र साह्य उसको मजबूत पकड़ थी हो प्रश्न लेमलि उससित प्रतिवाद कर सकेन फे अर्क दिन उल्टे एवं शिष्य आपको गुरुसित सोध धीरेन्द्र ने उस तिमी वर्ग के भैया कि वर्ग भाग बुझना वर्ग बुझ्न यो सबै बुझ्न के गर्नुपर्छ अब हेर थिएर मार्क्सको पुँजी भन्ने एउटा किताब छ त्यसको खण्ड एकका का दुई 200 पेज पढ अनि उनको अर्को किताब छ थ्योरी अफ सर्पलस भ्याल्यु त्यो पनि पढ अनि मावत सेतुङको चिनिया समाजमा वर्गविश्लेषण पढ लेलिनको राज्य र क्रान्ति पढ त्यसपछि हाम्रो आर्थिक इतिहास पढ हाम्रा आर्थिक इतिहासकार महेशचन्द्र रेग्मी पढेपछि तिमीले धेरै कुरा बुझ्नेछौ धीरेन्द्र उसको ज्ञान रूचना को पहुँच देखे डोध्य रा राजा वीरेन्द्र को शांति क्षेत्र प्रस्ताव कस्तो प्रस्ताव हो एकदम बैठिक प्रस्ताव सकें आपको निरंकुशता छोपना अगि सारे मंडली राष्ट्रवाद को बुते हथियार होते हो जनता अतिर विहीन तुले राष्ट्रीयता बलिओ होनी बीपी को राष्ट्रीय मेलमिलाप तो चाह प्रजातांत्रिक आंदोलन प्रति को विश्वासघात ये विषय स्पष्ट भईज अम के समाज में रहकर वर्गर परस्पर शत्रुता में हो भाई पंचायत ले ने भाया वर्ग समन्वय ढाट कुरा नहीं हो त वर्ग समन्वय को संपत्ति और सौंदर्य का रचनाकार श्रमजीवी वर्ग लोषक के ठग्ने प्रपंच हो तहे कहीं तेम पञ्चायतको शोषणरहित समाज भने पनि त्यस्तै प्रपञ्चै हो त अनि के त बल्ल कुरा बुझ्यौ तिमीले बाघ र बाख्रा एउटै खोरमा रहन सक्दैनन् भनेर त्यसो भए अर्को कुरा मलाई बताऊ हेर्नु एउटै घरमा दुईटा वर्ग हुन्छन् कि हुँदैन हुन्छन् किन हुन्नन् वर्ग भनेको आर्थिक र सांस्कृतिक दुइटै कुरा हो तसर्थ एउटै घरमा पनि दुईवटा वर्ग हुन सक्छन् विचारमा बाबु एउटा र छोरा अर्को वर्गमा हुन सक्छन् त्यस्तो हुन्छ हेर यो पछिल्लो भनाइले धीरेन्द्रको मस्तिष्कमा उज्यालोको दियो बल्यो वा हेमबहादुरले क्या गजब कुरा गर्यो ज गए पी का चार वर्षसम ऊ ये विचार को बाटो बाटो खोज्ञने क्रम में कविता तीर लगे थी अभी बाटो खोजने क्रम में श्याम बहादुर को वाशा पसल में पुगे थी मनोहर श्रेष्ठ उसको भेट तहीको दीपक प्रधान दीपक को दाई कपिल प्रधान सीता को संगत ने प्रजातंत्र बारे तो खूब जानो तर उसको राष्ट्रीय मेलमिलाप को उल्टे बिचकायो घरमा विचार तर त्यो त्यो निकास निकास हेम मागलाई सम्बोधन गरे धीरेन्द्रले दौरसित हात मिलाउँदै भन्यो थाहा छ अब म तिम्रो नजिक आइपुगे एकदम नजिक हेमबहादुर त्यस बेला झापा विद्रोहीहरूले बनाएको कोअर्डिनेसन केन्द्रतिर पुगिसकेको रहेछ धेरेन्द्रले कलेज जीवनमा हेमबहादुरबाट सिकेको राजनैतिक शिक्षालाई नुवाकोटको बसाइमा प्रयोगमा ल्यायो उसित सम्पर्क बढाउँदै गयो हेम बहादुर जता बग्छ बग्दै गयो उपन्यास हजार माइलको बाटोको आठौँ भाग यही सकिन्छ आशा गर्छौ आजको अङ्क तपाईँलाई रोचक लाग्यो हवस् त अर्को अङ्कमा धारणा जयराम नगर कोटी राम सूत्रधार पवन राज प्रतिक्रिया काम संचार वंचार